चाहन्छु कार्यक्रम लोकझंकारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण लोक पार सँगै सम्पूर्ण श्रोता मित्रहरूमा पनि सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्ल्यु डट रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ हामी हप्तामा छ दिन आउने गर्दछौँ त्यो पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर रा विभिन्न बे राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार र जो एउटा लोकसङ्गीतको क्षेत्रमा लागिरहेका छन् तिनै स्रष्टसँग गर्दै आइरहेका छौँ दस बजेसम्मको बीचमा आजको श्रृङ्खलामा पनि एकजना अतिथि सँग हामी टेलिफोन सम्पर्कमा कुराकानी गर्ने नै छौँ ताकि झन् लोकसङ्गीतको क्षेत्रमा धेरै पहिलादेखि लागिरहनु भएको छ र छोटो समयमै चर्चा अनि परिचर्चा बटुल्न सफल बन्नुभएको छ आजको यो श्रृङ्खलामा रहेर एकजना अतिथि कलाकारसँग हामी कुराकानी गर्नेछौँ आजको यो श्रृङ्खलामा छौँ प्रविधि कक्षमा मित्र रिजन हो अनि आवाजबाट बताए लोकसभा यात्री सूर्य ढकाल त आउनुहोस् प्रिय मित्र तपाईँले अनुमान लगाउँदै हुनुहुन्छ होला आज को छ त श्रियसँग फलाखुसारी गर्नको लागि भनेर तपाईँको अनुमान पनि लागिरहेको छ होला त्यसै त थुप्रै एल्बममा उहाँको आवाज सजिसकेको छ आज माया मसँग थरक तरक छ पछिल्लो समयमा पनि थुप्रै एल्बमहरूमा उहाँको समुद्र स्वर सजिएको छ बाटो हेर्दा हेर्दै गीत सङ्ग्रहमा पनि उहाँकै आवाज सजिएको छ भने त्यसै गरी त्यसै होइन नि थुप्रै थुप्रै आवाजमा उहाँको आवाज तपाईँ सुनिरहनु भएको छ र उहाँलाई चिनाउन सफल अर्को एउटा आवाज हो आज माया मसँग छ र तपाईँले अनुमान पनि लगाउँदै हुनुहुन्छ उसलाई आजको यो श्रृङ्खलामा तपाईँको अनुमानलाई धेरै मैले पर्खाइमा र जिउ छ रमै राख्न दिँदै दिनेर दी तपाईँको खुल्दुलीलाई मेटाउन चाहन्छु आज हामीसँग हुनुहुन्छ पछिल्लो समय केही चर्चित गायिका जोना श्रेष्ठ उहाँसँग भलाखुसारी गर्नेछौँ दस बजीसम्मको बिचमा रहने क्रममा के कस्ता कुराकानी हुँदैछन् अनि के कस्तो हुँदैछ त लोकसङ्गीतको बजार अनि के कस्तो हुँदैछ त लोकसङ्गीतको भोलिको भविष्य अनि चलेका कलाकार र नचलेका कलाकारका बिचमा के कस्ता फाटाहरू आइरहेका छन् त यी याद कुराकानी गर्ने नै छौँ यति बेला आजको यो श्रृङ्खलामा गायिका जुना श्रेष्ठलाई मैले स्वागत गर्नुपर्ने आउँछ जुनाजी कार्यक्रम लोकसंकारमा स्वागत छ कतातिर कतातिर आजकल भनेबमहरू यहाँका बजारमा आइरहेका छन् र पछिल्लो समयमा एउटा गला आवाज पनि बजारमा ल्याइसक्नु भएको छ होइन र श्रोता मित्रहरूले थुप्रै आवाज तपाईँको आवाजमा एल्बममा सजिएको आवाज त सुनिरहनुहुन्छ होइन र खुल्दुली पनि लागिरहेको छ होला जो। खै जुनाको यति मिठो सुन्दर आवाज छ अनि कहाँबाट यहाँसम्म आइपुग्यो होला त भनेर एउटा खुल्दुली पनि लागिरहेको छ होला त्यति बेला यहाँको परिचय हामी यहाँकै आवाजबाट लिन्छौँ भनौँ अहिले भर्खर मात्र गाडीको गतिरोध पुगेको छ अहिले आफै हात पखेरि जस्ताहरूले दम गरेर भर्खर बिजुली बाल्नु भएको छ त्यो ठाउँ रिगा गाविलामा म जन्मेको दार्जिलिङ जिल्लाको रिगा गाविस त्यो रिगा गाविसको एउटा सानो परिवारमा जन्मेको एउटा कलाकार सफल कलाकार नभए पनि अल्ले सफल हो सफल होने धौलागिरी अञ्चलको बागलुङ जिल्लाको रेगा गाविसमा झन्वेरी यहाँसम्म आइपुग्नु भएको छ र बस्तारै त्यो बसाइलाई राजधानीतिर लैजानु भएको छ र लोक सङ्गीतको क्षेत्रमा पनि लागिरहनु भएको छ निकै पहिलादेखि लागिरहनु भएको छ र निकै चर्चा अनि परिचर्चा भटुल्न सफल पनि बनिरहनु भएको छ सबैको मायादेखि गर्नु पर्ने तर मलाई अहिले पर्सिको पनि छ मैले पहिला के गर्नु सक्दिनँ र धेरै वर्षको अन्तरालमा भए पनि मुचाउँछु आफूलाई नबगाएका भएरै श्रोताहरू दर्शकहरूको माथमा म आउन चाहेको थिएँ यतिखेर जुनाजी ठ्याक्कै भनिदिनुहोस् न सङ्गीत नै किन रोज्नु पायो लोक सङ्गीत चाहिँ किन रोज्नु भयो भन्दा पनि मैले सानैदेखि होइन मैले मैले गीत गाउनै चाहन्थेँ गीतहरू सुन्थेँ अनि कसरी गाउनु होला कसरी गीत गाउने ठाउँसम्म कसरी पुग्ने होला कसरी गाउन सकिन्छ होला जस्तो लाग्थ्यो अनि आफ्नो रुचि त्यही नै भएपछि अरू काममा ध्यान नजाँदो रहेछ कि अनि पछि आफै आफै आफ, आफ यो क्षेत्रमा लागि र सबैको माया पनि पाइरहनु भएको छ यहाँसम्म आइपुग्नु भएको छ आफ्नो स्थानलाई यहाँसम्म ल्याइसक्नु भएको छैन अब भन्नुहोस् लोक सङ्गीतमा त लागेर केही पनि छैन कि जीवनयापन चलाउन सकिएलाउला भन्ने त होइन होइन आफ्नो आफ्नो रहर पुरा गर्ने आफ्नो हुन त राम्रो पनि छ नराम्रो पनि छ तर यो गीतहरू गरेर एल्बमहरू गरेर पैसा कमाउला भन्नु नाम कमाएपछि आफूलाई सन्तुष्टि आफूलाई एकदमै जिउ एउटा नामले मात्रै पनि खाना त पुग्दैन होला जस्तो लाग्छ विचारमा पनि तर पनि एउटा चिनिने मौका भएको छ सबैको माया पाउनुभएको छ होइन दाम मात्रै नभए पनि एउटा नामभित्रै दाम भएको जस्तो यहाँलाई एउटा अनुभव हुन्छ र सबैको अगाडि पनि आइरहनु भएको छ निरन्तर रूपमा लोकसङ्गीतमै लागिरहनु भएको छ होइन अब लोकसङ्गीतको भोलिको भविष्य के देख्नुहुन्छ जुनाजीले अब मलाई लाग्छ यो लोक सङ्गीत यो क्षेत्रमा लाग्नुभएको छ कलाकारहरू होइन हामीभन्दा अग्रज कलाकार हामीभन्दा जुनियर कलाकारहरू पनि हुनुहुन्छ यहाँ सबैले हाम्रो अग्रज कलाकारहरूले अब एउटा सिस्टम बसाल्नुहुन्छ जस्तो लाग्छ मलाई होइन उहाँहरूले राम्रो गर्नुभयो भने फेरि पनि यो लोक सङ्गीत यो क्षेत्र फेरि पनि एकपल्ट मौ हुनेछ जस्तो लाग्छ मलाई मेरो आशा चाहिँ छ लोक, लोक र यो लोक लोप लोकङ्गीतलाई दिनुहुँदैन समाजका यथार्थ घटना अनि समाजका दुःख र पीडा समेटेका आवाजहरू बजारमा ल्याउनु पर्छ र तिनी आवाजहरू सबैको मनमुटुमा बास पोष सफल भयो भने अवश्य भोलिको लोक सङ्गीतको भविष्यहरू गरेर एल्बम बेच्ने आउने आफूलाई आम्दानी स्याहारपिटीमा त मात्रै हुने भएको भएपछि कलाकारहरू पनि त्यो स्याहारपिटीको लागि मात्रै जान थाने थालेन है <स्यारीणा> अब चाहिँ के गर्नुपर्छ भने अब कल्चर कल्चरका गीतहरू पनि आफ्नो गाउँठाउँका गीतहरू आफ्नो गाउँका आफ्नो ठाउँका सिपिजल भाषाहरूलाई पनि प्रोत्साहन दिनुपर्छ तिनीहरूलाई पनि ठाउँ दिएर कला कला र संस्कृति जोगाउने काम चाहिँ कलाकारहरूले गर्नैपर्छ एकदमै सबैले एउटा एउटा कला र प्रतिभा छ भने त्यो मान्छेलाई सबैले ठाउँ दिन पनि एकदमै पर पर पर्छ होइन र त्यो कला र प्रतिभा भएको मान्छेलाई अग्रजरूपमा माथि ल्याउन सबैको साथ पनि उसलाई आवश्यक पर्छ होइन र ठ्याक्कै भनिदिनुहोस् न तपाईँलाई सुरुमा यो क्षेत्रमा लाग्नको लागि कसको सहयोग मिल्यो अब Uh, यो सिलाइ बुनाइ सिक्नको लागि आएको बाग्लुङ एक महिना दुई महिना जति बसेँ थियो अनि बाग्लुङमा मेरो साथीहरू हुनुहुन्थ्यो गाउँको साथीहरू भेटिदिनु भयो त्यही तिनजानुभयो अनि त्यहीँ जान्छ हामी डोरी प्रतियोगिता हुन्थ्यो त्यतिखेर त डोरी प्रतियोगितामा सिकाउन जाने भनेर बेनी बेनीमा त्यतिखेर माघे सङ्क्रान्तिको मेला लागेको थियो त्यहाँ गयो गाउन क्वार्टर पुग्यो त्यसपछि हारियो त्यसपछि चाहिँ डोरीमा लाग्यो डोरी क्षेत्रमै गाउँदै प्रतियोगितामा गीत गाउँदै हिँड्दै गर्दाखेरि हाम्रो साथीहरू हुनुहुन्थ्यो हाम्रो उहाँ चाहिँ हुनुहुन्छ अग्रज कलाकार खुम्दा हुनुहुन्छ सञ्जय कुण्डाई हुनुहुन्छ हाम्रो बाबुको बलबाई उहाँहरूसँग चाहिँ हामी टिम भएर गीत गाउन त्यसपछि चाहिँ पोखरा रङ्गशालामा डरी यस्तै प्रतियोगिताको आयोजना गरेको थियो त्यहाँ चाहिँ रामप्रसाद खनाल अनि शर्मिला गुरुङ दिदीले कलाकारको छनौट गर्ने काम गर्नुभएको थियो धान त्यतिखेर धङफुसमा डोरी गाउन गएको अनि त्यही गएर उहाँहरूसँग एक टुक्का डोहरी गाएर सुनायौँ सन्चै दाइलेर मैले अनि त्यसपछि उहाँले ल ठिक छ तपाईँ दर्ता हुन्छ पोखरामा आउनु होला भनेर पोखरा बोलाउनु भयो डाउतालामा अनि आएर त्यहाँ डोरी गाउँदा त्यहाँ पनि सानो कार्यक्रमहरूमा हिँड्ने सहभागिता गीत गुनगुनाउने गर्नुभयो अग्रज दाजुहरूको साथ मिल्यो सहयोग सा र समर्थनले गर्दा यहाँसम्म आइपुग्नु भएको छ गायिका जोना जोनाजी तपाईँ चलेको कलाकार कि नचलेको चल्न पनि गाह्रै गाह्रै भइरहेछ है समयमा चाहिँ अहिले चाहिँ राम्रै छ जस पहिला चाहिँ मैले मैले आफ्नै आफै केयरलेस गरेको भएर पनि होला म बिचमा दुई चार वर्ष गीत गाउनु परेर यो क्षेत्रमा गीत गाउनु परेर पनि घरमा पनि बस्थेँ अनि फेरि पछि पछिल्लो समयमा अहिले एक वर्ष डेढ वर्ष जति भयो म सक्रिय रूपमा क्षेत्रमा लागेको अब अब निरन्तर म दिउँदो र अन्जेलसम्म यही क्षेत्रमा लाग्छु अवश्य पनि लोकसङ्गीतलाई म केही दिन चाहन्छु र लोकसङ्गीतले पनि मलाई केही दियोस् भन्ने त्यो चाहना र इच्छाले गर्दा यहाँसम्म र निरन्तर रूपमा अब भने लागिरहनुहोस् होइन अब जुनाजी कुराकानीको क्रम त बाँकी नै छ एल्बममा सजिवको आवाज त जुनाको आवाजबाट सबै सबैले सुनिरहनु भएको छ सबै लोकपालारकै मित्रहरूले होइन यति बेला जुनाजीको आवाजबाट जुनाजीलाई चिनाउन सफल आज माया मसँग तरक तरक छ यो आवाज हामी सुन्छौँ जुनाश्री भनेको चिनाउने यो गीत मेरो लागि परिचय बनाउने गीत हो यो मलाई दुई हजार उनसत्तरी पोखरामा फर्स्ट गोर्खाली म्युजिक अवार्ड दुई हजार आयोजना गरेको थियो त्यो गीतमा एउटा सर्वशी गायिकाको अवार्ड पनि बिताउन सफल भएको गीत हो यो जसमा लय बनाउनु भएको छ थापाले शब्द लेख्नु भएको छ जनता युवाहरू बहिनी अरू उज्याली मिजिक प्रस्तुति म यत्तुका गाएर मेरोहरूलाई सुनाउन चाहन्छु सुमानको माया तारा तार नूले, पहिले घरमी मायारा अ घरमी अहिले गर्ने माया र अहिले गर्ने मायामा धेरै फरक छ बाँ छु कति नै रोकिनेछ मो टुको कति नै आज माया मसँग मा सानोले पहिले गर्ने माया र अहिले गर्ने मायामा धेरै फरक छ किन होला सानोले पहिले गर्ने माया र अहिले हजुर मित्र आज माया मसँग थरक थरक छ किन होला सानुले पहिले गर्ने माया, माया मा र अहिले गर्ने मायामा धेरै फरक छ लय सृजना वसन्त थापाको शब्द सृजना घनश्याम तिवारीको जुना सुरेश आजकै अतिथि कलाकार र वसन्त थापाको सुन्द्र शर्मा सजीवको आवाज हो र जुना सुरेशकै हो आज माया मसँग थरक र उहाँलाई चिनाउन सफल आवाज पनि बनेको हो आजको यो श्रृङ्खलामा छौँ कार्यक्रम लोकझङ्का र संस्कृत भावनाउँछ श्रोता मित्र सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगन गरेर सुनिरहनु भएको छ करिब करिब दस बजीसम्मको बिचमा रहने क्रममा आजको श्रृङ्खलामा भलाइकोसारी गरिरहेको छ गायिका तथा सर्जक जुना सुरेशसँग र यति बेला जुनाजी यहाँलाई यो आवाजपछि पुनः स्वागत छ कुराकानीको क्रमलाई नै अगाडि बढौँ जुनाजीको आवाजबाट सुनेउ सँगै मित्र रेजनले उठाभयो अब भन्नुहोस् जुनाजी पछिल्लो समयमा धेरै एल्बमहरू बजारमा ल्याउने क्रममा र थुप्रै बजारमा आइसकेका ती एल्बमहरूमा यहाँको स्रोत सजिसकेको छ होइन र तिनै लोक मित्र साथीहरू अथवा लोकपालारकी श्रोताहरू जति पनि हुनुहुन्छ तिनै श्रोतालाई अहिलेसम्म जुनाले के दिए जस्तो लाग्छ सकेको कुरा हुन्छ अब सबैभन्दा श्रोताहरूलाई लिन सक्ने कुरा नै मेरो आवाज हो है म आवाज लिन सक्यो भने मलाई मेरो श्रोताहरू मलाई दिन्छ मैले जति सक्छु आवाज दिन्छु जति सक्नेछु आवाज नै दिन्छु श्रोताहरूलाई मैले श्रोताहरू म त्यति बटाउनु श पनि एउटा श्रोताले रुझाइरहनु भएको छ र होइन श्रोताको मनमुठमा बास बस्न सफल हुनुभएको छ होइन र श्रोतालाई एउटा आवाज दिने प्रयत्नमा यहाँ अगाडि बढिरहनु भएको छ र समुद्र स्वरूप पनि रहिरहेको छ र एउटा पछिल्लो समयमा त सिआरबिटी अनि यो रोयलिटी जति पनि पाउने चलन छ होइन बिस्तारै कम हुँदै गइरहेको छ अब के भन्नुहुन्छ रोयलिटी बिना कलाकार बाँच्न सक्लान् अथवा नसक्लान् कलाकारलाई अहिलेको आम्दानी कलाकारको आम्दानी भनेको नै अब सिआरबिसी केही रोयल्टी हो होइन अब त्यही पनि बन्द भयो भने कलाकारहरूलाई गाह्रो त हुन्छ रोयल्टीहरू चाहिँ कलाकार त्यसको लागि कलाकारले पनि राम्रा गीतहरू सिर्जना गर्छ अब जस्तो पायो गीत बढाउनु काम गर्नु भएन सिआरबिसीकै लागि आफ्नो कल्चरका गीतहरू आफ्नो गाउँठाउँका आफ्नो लोक भाजाहरू बिच चिआरबिसीकै लागि मात्र जे हो एउटा सिआरबिटी दिए पनि केही कम मात्रामा सिआरबिटी पाइरहेका छन् ती स्रष्टाहरूले होइन जति पाउनु पर्ने हो जति पारिश्रमिक पाउनु पर्ने हो र जति मेहनत गरे पा जति रोयलिटी आउनुपर्ने हो ती स्रष्टलाई त्यो भने आइरहेको छैन र बिस्तारै कम हुँदै गइरहेको छ कता कता डर पनि लाग्न थाल्छ त्यही रोयलिटी पनि बिस्तारै हटेर जान्छ कि भन्ने लोकसङ्गीतमा लागिरहेका ती स्रष्टलाई बाँच्न पनि अलिकति धौध हुन्छ कि जस्तो लाग्छ जुनाजी अब भन्नुहोस् पछिल्लो समयमा डोरीको अवस्था कस्तो देख्नुहुन्छ यहाँले डोरी गीत भनेर ठ्याक्कै डोरी गीतै यो डोरी गीतै हो भनेर चल्छ पनि छैन है खोइ अब गीत कुवल बिज्या हो कि सल्लाहरूको गीतको गीत बनाउने तरिका बिज्या हो कि त्यो अब डोरीहरू ठ्याक्कै अब डोरी यो पहिला पहिला जति पनि अहिले डोरीहरू गाइन्छ के के। के अब यो सुन्नको लागि मात्रै लोकदोरी एल्बमहरू बजारमा आइरहेका छन् होइन कसैले रुचाउनको लागि आइरहेका छैनन् किनभने केही उतावला भागमा पछिल्लो समयमा यो विकृति भित्रिरहेको छ गीत सङ्गीतको यो फाँटमा जुनाजी जियो सर तपाईँ कतिको हिँडाउँछ स्टेज कार्यक्रमहरूमा जियो सर एउटा कसैबाट आग्रह आउँछ भन्ने त्यो अनुरोधलाई सहर चाहिँ स्वीकार जानुभएको छ र पारिश्रमिक कतिले नै गर्नुभएको छ यहाँले पारिश्रमिक छ के भन्दा चाहिँ म अहिले भर्खर नयाँ नबग भएर मेरो पारिश्रमिक पन्ध्र हजार अहिलेसम्म चाहिँ पन्ध्र हजार लिनु गरेको अब चाहिँ विचार गर्नुपर्छ जेसो अहिलेसम्म चाहिँ बाहिर विदेशका कार्यक्रमहरूमा पनि हेर्नुहुन्छ होला होइन अहिलेसम्म कति गुमाउनु भयो ठ्याक्कै भनिदिनुहोस् न झुराजी एउटा चाहिँ बाँच्न पुग्ने आम्दानी चाहिँ भइरहेको छ ठ्याक्कै यति कमाएँ भनेर चाहिँ नभनाउँ क्या अरे होइन त्यसो <laughs> त <laughs> लोकसङ्गीतमा लागेका गायिकाहरूले दुई तिन ठाउँमा घर बनाए भन्ने कुराहरू पनि हामी सुन्नमा पाउँछौँ के यथार्थ था होला अथवा यथार्थ नहोला के लाग्छ जोनाजीको विचारमा <laughs> <laughs> जे होस् गीत सङ्गीतको यो क्षेत्रमा लागिरहनु भएको छ आजको यो श्रृङ्खलामा गायिका जुनाश्रीसँग हामी भोलाखुसारी गरिरहेका छौँ बिस्तारै समय ढल्किने क्रममा पनि सर अब बिस्तारै सुत्नुपर्ने हुन्छ जुनाजी अन्त्यमा अन्त्य अन्त्यतर्फ पनि छौँ जति पनि लोक पारे खेमित्रहरू आउनुहुन्छ जति पनि तपाईँलाई रुसाउने फ्यानहरू आउनुहुन्छ श्रोता अथवा लोकसङ्गीत प्रेमीलाई तपाईँको आग्रह के रहन्छ मेरो आज चाहिँ अब यो क्षेत्रमा लाउनु नै नयाँ भाइ बहिनीहरू आफू कतिको होइन कतिको सब्जी कसरी बजार यो के भयो हामी सुनिरहेका थियौँ र केही बिचमा अस्पष्ट रूपमा हावाज आइरहेको थियो र जुनाजीको यो आग्रह सम्पूर्ण लोकपालारकी मित्रहरूमा सम्पूर्ण लोकसङ्गीत प्रेमीहरूलाई जुनाजीको आग्रह पनि दिइसक्नु भएको छ अब भन्नुहोस् अन्त्यमा जुनाजीलाई सल्लाह सुझाव पनि जुनाजीसँग सहकारी गर्नको लागि जुनाजीलाई हामी कसरी भेट्न सकिएला मलाई भेट्नको लागि म भेट्नको लागि त्यति मलाई भेट्न चाहनुहुन्छ भने काठमाडौँ आएर होइन सम्पर्क गर्नु अवश्य पनि एउटा फेसबुकको पनि माध्यम छ फेसबुकको प्रयोगकर्ताहरूलाई झुनासुस भनेर सर्च गरेर पनि झुनाजीलाई सल्लाह सुझाव पनि प्रतिज्ञाहरू दिन सक्नुहुनेछु के छ कस्तो छ कस्तो न्युजहरू आइरहेछ कस्तो खबरहरू आइरहेछ के भनेर हेर्छु त्यहाँ बस्दैन तर मेरो सानोहरू चाहनुहुन्छ भने फेसबुक मार्फत पनि भेट्न सकिन्छ काठमाडौँ आएर पनि कसरी भेट्नु चाहनुहुन्छ भने पनि अवश्य पनि भेट्नको लागि कुनै पनि कन्जुसाइ छैन कुनै पनि निष्पक्ष विचार चाहिँ जोनाजीको सधैँ छैन र अन्त्य अन्त्यतर्फ पनि छौँ जुनाजी जुना पछिल्लो समयमा कलाकारहरू एउटा पारिवारिकका कुराकानी र परिवारभित्रका केही कुराकानी जोड्ने बित्तिकै अलिति गलतधारका र झुटो कुरा बताउने गर्छन् वैवाहिक कुरा जोडिहाल्यो भने अब भन्नुहोस् जोनाजी वैवाहिक जीवनमा बाँधिसक्नुभयो अथवा बाँधिनु भएको छैन बिहे भएको पनि एक वर्ष अब दुई वर्ष यो आउने दसैँमा दुई वर्ष पुरा हुन्छ मेरो बिहे भइसक्यो मेरो घर चाहिँ माइती चाहिँ मेरो बाल्दुङ घर चाहिँ दाङ दाङको भराइमा विवाह चाहिँ भइसकेको छ जुनाजी अन्त्यमा छौँ सो, छोटो मिठो रूपमा राखिदिनु होला यतिका जेलसम्म भलाखुसारी गऱ्यौँ धेरै कुराकानी भयो होलान् केही तिता केही मिठा कुराकानी भयो होलान् यी आफ्नै ठाउँमा छन् तर पनि सम्पूर्ण कार्यक्रम सुन्नुहुने प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यममा रहेर सुन्नुहुने सम्पूर्ण श्रोता मित्रहरूलाई अन्त्यमा जुनाजीले के भन्न <स्टियों> चाहनुहुन्छ श पुरानो भए पनि नवगायिकाको रूपमा उदाउन चाहन्छु मलाई मा माया गर्नुहोला मलाई मा यहाँहरूको एकदम धेरैभन्दा धेरै मायाको खाँचो छ मलाई यो डेठस गते यो कमलादी काठमाडौँ कमलादी प्रज्ञा भवनमा हुने राष्ट्रिय सुस्तोरी अवार्ड दुई हजार म नवगायिकाको नोमिनेसनमा परेको छु मलाई माया गर्नुहुने मेरा श्रोताहरूले मलाई जिताउनुको लागि भोट पनि गर्नुहोला भन्न चाहन्छु टेन ए लेखेर टु जिरो डबल सिक्समा टेन गरिदिनु होला यहाँहरूको मलाई एकदम माया छ यहाँहरूले यहाँहरूको सल्लाह सुझावको खाएको छ यहाँहरूले मलाई सल्लाह सुझाव र माया दिनु सक्नुहुन्छ अवश्य पनि सम्पूर्ण श्रोता मित्रहरूलाई पछिल्लो समयमा दोस्रो हाइलाइट्स म्युजिक अवार्डमा मनोनयनमा परिरहनु भएको छ नवगायिकाको रूपमा गायिका जुना श्रेष्ठ सम्पूर्ण श्रोता मित्रहरू तपाईँ पनि रोचाउनुहुन्छ र उहाँलाई त्यो अवार्ड जिताउन चाहनुहुन्छ भने मोबाइलको राइट म्यासेज बक्समा गई टेन ए टाइप गरेर तपाईँ टू जिरो सिक्स सिक्समा पठाउन सक्नुहुनेछ ताकि तपाईँको एक भोटले गर्दा जुनाजी केही माथि आउन सफल हुनुहुनेछ तपाईँ भोट गर्न अत्यन्तै एकदमै छुच्चाइ चाहिँ गर्नुहुने छैन भोट मिल्नेछ अन्त्यमा जुनाजी यो व्यस्त रहँदा रहँदै पनि समय मिलाइदिनु भयो हृदयको कुनाबाट धेरै धन्यवाद बोल्न चाहन्छु धेरै कुराकानी गर्ने मन थियो होला अन्त्यमा खै सूर्य भाइले यो कुरा सोध्दै सोधेनन् यस्तो सोधेको भए मैले यसो भन्थेँ होला भन्ने केही विचार छ भने छोटो मिठो रूपमा राखिदिनु होला एकदम मेरो अहिले बजारमा एकल आवाजमा रहेको गीत राजकुमार बगर र मेरो नाममा घाउ एल्बम बजारमा फालेको छु श्रोताहरूले चुनिदिनुहोला खोजेर सुनिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छु र कार्यक्रममा नजानी नजानी नजानी पनि दुई चार शब्द बोल्ने मौका दिनुभएकोमा कार्यक्रम र एक सय चार पाँच एक सय चार पाँच निलाई धन्यवाद दिन चाहन्छु अवश्य पनि जुनाजी यो साथ र यो समयको लागि धेरै धेरै धन्यवाद फेरि पनि तपाईँलाई र अब पनि विदा गर्छु है नमस्ते धन्यवाद गायिका जुनाज रेसँग आज भलाको सारी गऱ्यौँ कार्यक्रम लोकसङ्कारकीय व्यवसायमा रहेर कार्यक्रम आजको श्रृङ्खला कस्तो लाग्यो सल्लाह सुझाव पनि प्रतिक्रियाको लागि अपेक्षा गर्न चाहन्छु जसको लागि तपाईँलाई कुनै पनि माध्यम हुँदै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन सक्नुहुनेछ अब पनि अन्ति अन्तिमा छौँ विदायका हातहरू हल्लाउनु पर्ने हुन्छ लोकसङ्गीतको बजार भोलिको दिनहरूमा पनि सबै एउटा लोकसङ्गीतमा लागेका पहिलाका लोकसङ्गीतहरू दुःख पीडा अनि समाजमा घटेका यथार्थ घटना लागि सङ्गीतमा उजागर गर्न सकियो भने भोलिको लोकसङ्गीतको बजार र भोलिको लोकसङ्गीतको भविष्य पनि राम्रो र उच्च स्थानमा आउँछ भन्ने तर्क आजकी अतिथि कलाकार गायिका जोना श्रेष्ठको तर्क थियो र भयो भने छुट्नुभन्दा पहिला कार्यक्रम सुन्नुभयो तपाईँले प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यमबाट सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु आजको यो श्रृङ्खलामा रहेर आफ्नो समय मिलाइदिनु भने गायिका जोना श्रेष्ठलाई पनि धेरै प्रविधि कक्षीबाट सघाउने मित्र रेजनलाई पनि धेरै धन्यवाद दिँदै अन्त्यमा गायिका जुना सजिलो आवाज पछिल्लो समयमा र पृष्ठभूमिमा गुन्जिसकेको छ यो सोही आवाज तपाईँको लागि छाड्दै कार्यक्रम लोकसंकरको आजको यो श्रृङ्खलाबाट म तपाईँकी लोक श्री अढकाल पनि अझै लिन चाहन्छु नमस्कार शुभ दिन शुभ समय लोकगीत सङ्गीतलाई सदव मा